नमस्कार साथी युएस एमबेसीको सहयोग तथा जीपीवाईसी नेपाल र उज्यालो नाइन्टी नेटवर्क संघको सहकार्यमा साइक विज्ञान नेटवर्क द्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर आज म कृपा सिगदेल उपस्थित भएकी छु हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौ गएको हप्ता कार्यक्रमको पहिलो खण्डमा ध्यानको बारेमा छलफल गर्ौं त्यसपछि दोस्रो खण्डमा ध्यानको एक विधि जसलाई अंग्रेजीमा माइण्डफूलनेस भनिन्छ त्यसको बारेमा र माइण्डफूलनेस र हाम्रो मानसिक स्वास्थ्यको सम्बन्धको बारेमा चर्चा गर्यौं र अन्त्यमा खानाले कसरी हाम्रो दिमागलाई असर गर्छ भन्ने कुराको जानकारी दिँदै साइकविज्ञान टिप दिऊं आज भने महिनाको अन्तिम शनिबार अर्थात् तपाईँलाई थाहै छ आज कार्यक्रम नियमित शैली भन्दा छुट्टै हुन्छ आज तपाईले हामीलाई पत्र इमेल वा वाएमएस मार्फत पठाउनु भएको मनमा लागेका विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्ने पालो हामीलाई जिज्ञासा पठाउने साथीहरूको गोपनीयताको सम्मान गर्दै हामी उहाँहरूको नाम र ठेगाना चाहिँ भन्दैनौ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 सोहन प्रधान हाम्रो स्टुडियोमा हुनुहुन्छ उहाँ लामो समयदेखि साइकोलोजी र मेन्टल हेल्थमा काम गरिरहनु भएको छ र साथै हाल चाहिँ अमृता फाउयर साइकोलोजिस्टको रूपमा आबद्ध हुनुहुन्छ आउनुहोस् स्वागत गरौं स्वागत छ तपाईँलाई हामीले तपाईँको नाम मात्र भन्यौं हामीलाई सुनिरहनु भएको साथीलाई आफ्नो बारेमा छोटो जानकारी दिनुहोस् न सोहन प्रधान हो हजुर सर यो कार्यक्रममा हामीलाई प्राप्त साथीको मनोजिज्ञासाको सम्बोधन गर्ने प्रयास गर्छौ सा। र साथै मानसिक स्वास्थ्य र मनोविज्ञानको पाटाहरूमा समयले भ्याएसम्म कुरा गर्छौ अब विषयवस्तुतिर प्रवेश गरौं तपाईँको अनुभव र काउन्सिलर भएर काम गरिरहँदा नेपालमा मानसिक रोगको अवस्था र यो प्रति मानिसको हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो अब यो एज अ काउन्सिलर एज अ साइकोलोजिकल काउन्सिलर निरन्तर रूपमा काम गर्दा यो विश्व आधुनिकरणसँगै हाम्रो देशमा मात्र होइन संसारको सबै देशहरू भन्दाखेरि सबै राष्ट्रहरू संसार अझ भनौ रास संसारमै बढी यो मानसिक रोग नकारात्मक र जटिल रूपमा बढ़िरहेको छ नेपालको सन्दर्भमा हामी कुरा गर्नुपर्दाखेरि हाम्रो टोटल पपुलेसन भन्दाखेरि सम्पूर्ण जनसङ्ख्यामा प पन्ध्र प्रतिशतलाई पन्ध्र प्रत, प्रतिशतलाई मानसिक रोगको समस्या देखिएको छ त्यसमा पनि दस प्रतिशतलाई साधारण किसिमको मानि मानसिक रोगबाट ग्रसित भएको देखिन्छ भने पाँच प्रतिशतलाई कडा खालको साइकोसिसबाट पीडित भएको देखिन्छ स्वास्थ्य उपचारको लागि आउने बिरामी मध्ये पच्चिस पर्सेन्ट अथवा चारजनामा एकजना एकजना मानसिक रोगले पीडित हुन्छन् हजुर यो मानसिक रोगको डेटा भयो त्यो चाहिँ फ्याक्स भयो अब नेपालमा मानसिक रोगलाई हेरिने दृष्टिकोण चाहिँ कस्तो पाउनुभयो अब नेपालमा मानसिक रोगलाई हेर्ने दृष्टिकोण अलिकति नकारात्मक किसिमको छ अब विकसित देशहरूमा भन्दा सर्वप्रथम त के छ भने यो हाम्रो नेपालमा मानसिक रोगलाई चाहिमाटाइ भएको या एक किसिमको मानसिक रोगलाई एक किसिमको बेजत अथवा आफूलाई आफ्नो चाहिँ आफ्नो या आफ्नो परिवारको प्रतिष्ठामा अलिकति आँच आउने किसिमले नेपालीहरूमा धारणा रहेको छ हजुर सर हामी यो एपिसोडमा साथीको मनोजिज्ञासा लिन्छौ हामीलाई धेरै जिज्ञासाहरू आएका पनि छन् हामीलाई आएको पहिलो जिज्ञासा यस प्रकार रहेको छ मेरो छोरो नौ वर्षको भयो ऊ अहिले तीन कक्षामा पढ्छ पढ़ाईको हिसाबमा ठिक ठिकै छ ऊ सानैदेखि चुलबुले र चकचके छुकछुक गर्ने स्वभावको बच्चा हो यो कुरालाई हामीले सामान्य रूपमै लिएका थियौं तर उसको स्कूलबाट उसको बानीको शिकायत निरन्तर आउन थाल्यो उसलाई पढ़ाउने शिक्षक शिक्षिकाको अनुसार ऊ कक्षामा फिटिक्कै ध्यान दिँदैन सजिलै ध्यान भङ्ग हुन्छ एउटा कुनै कुरामा थिर छैन छुक छुक गरेर साथीहरूलाई सताउँदो रहेछ र गृह कार्य पनि कहिल्यै नगर्दो रहेछ यस कुराले गर्दा हामीलाई धेरै नै चिन्तित बनाएको छ उसको बानीलाई कसरी सुता मेरो विचारमा उसलाई एडीएसडी अर्थात एटेन्सन हाइपर एक्टिभिटी डिसअर्डर भएको कि जस्तो लाग्यो तपाईँको विचारमा समस्या चाहिँ खास के हो र यसको समाधान कसरी गर्न चाहनुहुन्छ स्कुलबाट कम्प्लेन र ध्यान केन्द्रित नहुनु होमवर्क नगर्नु साथीहरूलाई सटाउनु विभिन्न कारण हुनसक्छ यसलाई मानसिक रोगको रूपमै लिनुभन्दा पहिले धेरै हामीले चाहिँ कारणहरूको विचार गर्नुपर्ने हुन्छ अब यसमा चाहिँ यो कारणहरूमा चाहिँ खालि एडिएसडी एक किसिमको एटेन्सन डिफिसियन्ट हाइपर डिसअर्डर मात्र पनि नभएर डेभलपमेन्टल डिसअर्डरहरू पनि हुनसक्छ अरू कारणहरूमा स्कुलको वातावरण परिवारको वातावरणले गर्दाखेरि पनि र परिवार र शिक्षकहरूको व्यवहारले गर्दाखेरि पनि यस्तो किसिमको समस्या देखेको हुनसक्छ अब एडिएचडीकै कुरा गर्ने हो भने यसमा चाहिँ के हुन्छ भने एकै ठाउँमा नबस्ने कन्सन्ट्रेसन अथवा चाहिँ ध्यान चाहिँ केन्द्रित नहुने मान्छेलाई डिस्टर्ब धेरै नै इरिटेसन हुने गरेर डिस्टर्ब गर्ने परिणामको विचारै नगरीकन केही काम गरिहाल्ने कुनै काम सुरु गरे पनि पुरा गर्न नसक्ने हुनसक्छ त्यसको साथै लाइनमा बस्दा या पालो पर्खिँदाखेरि धैर्य नहुने आफूतिर अति ध्यान केन्द्रित गर्न खोज्ने पढाइमा समस्या देखिने भए चाहिँ हामी एडीएचडी भन्न सक्छौँ तर यति मात्र भनेर कसैलाई एक मानसिक रोगै लाग्यो भनेर हामी चाहिँ भन्न मिल्दैन पनि भन्न पनि हुँदैन mm. किनभने यो जुन कुराको तपाईँले समस्याहरू बताउनु त्यो धेरै धेरै कारण मध्येबाटै एउटा हुनु हुनसक्छन् अब त्यसमा अब व्यवहारको अब हाम्रो यो टिचरको व्यवहार भयो यता आएर चाहिँ परिवारको व्यवहार आमा व्यवहार प्यारेन्ट्सहरूको व्यवहार भर आफ्नो रुचि अरुचिमा पनि भर पर्न सक्छ त्यसैले यसमा विभिन्न कारण हुनसक्छ त्यही भएकोले सबभन्दा पहिले त त्यो बच्चाको समस्याको पहिचान हुनु पर्यो त्यसको लागि चाइल्ड साइकेट्रिस्टको सल्लाह लिनु अति नै आवश्यक हुन्छ अनि मनोविज्ञानमा पनि विभिन्न मनोवैज्ञानिक परीक्षणहरू छ त्यसबाट पनि हाम्रो यो एडिएचडी हो कि अथवा मेन्टल डिटार्डेसन हो भन्ने पत्ता लगाउन सकिन्छ त्यसैले कुनै पनि रोग रोग चाहिँ उहाँमा छ चा, अथवा बच्चामा छ कसैमा छ भन्नुभन्दा पहिला राम्रोसित परीक्षण हुनु पर्यो त्यसपछि मात्रै निदान गर्नुपर्ने हुन्छ सर भनेपछि चाइल्ड साइकोलोजिस्ट अथवा चाइल्ड साइकेट्रिकमा चाहिँ देखाउनु पर्यो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 त्यसपछि मलाई जोरो आउन शुरू भयो र पछि दुवै गोड़ा दुख्ने अनि चिसो हुन शुरू भयो त्यसपछि मैले धेरै डाक्टरहरूलाई देखाए र औषधि लिन थाले टिचिङ हस्पिटलमा मेरो समस्यालाई सोम्याटोफ डिसअर्डर भनियो अहिले मैले मिरिटा सेभेन जोसेट सेभेन्टी र क्लोना जेरो पोइन्ट टू फाइभ खाँदैछु तर आजसम्म गोडा दुख्दैछ कि यति लामो दुखाई पनि हुन्छ यो जिज्ञासाको सम्बोधन कसरी गर्न चाहनुहुन्छ अब यसमा म के भन्न चाहन्छु भने उहाँलाई उहाँलाई जुन किसिमको औषधि दिइराख राखेको छ टिचिङ हस्पिटलबाट उहाँलाई डिप्रेसन सम्बन्धी चाहिँ औषधि दिइराख्नु भएको छ यसमा दुई किसिमको एन्टिडिप्रेसेन्ट र एउटा चिन्ता चिन्ता कम गर्ने औषधी दिइराख्नु भएको रहेछ डाक्टर साहबले यी औषधिहरू उहाँको लक्षण अनुसार उहाँले भन्नुभएअनुसार एकदमै मिल्ने औषधि हुन् यसले एकदम फाइदा गर् गर्नुपर्छ तर उहाँले भन्नुभयो एउटा असारदेखि नै लामो दुखाइ छ भनेर भन्नुभयो अब यसमा हामीले के बुझ्नुपर्छ भने उहाँ वा, उहाँकोमा एउटा सोमेटोफर्म भनेर डायग्नोसिस पनि गराइरहेछ अब सोमेटोफर्म भन्दाखेरि मानसिक समस्या भइरहेको हुन्छ तर बाहिर चाहिँ शारीरिक पीडा अथवा शारीरिक रोगहरू देखिन सक्छ त्यसलाई हामी साइको सोमेटिक यो डिप्रेसनमा पनि अथवा uh, एन्जाइटिक डिसर्डर जनरल एन्जाइटी जनरलाइज general एन्जाइटी डिसअर्डरमा पनि यस्तो किसिमको समस्याहरू जस्तै खुट्टा दुख्ने पछाडिको ढाड दुख्ने टाउको दुख्ने घाँटीमा केही अड्किया जस्तो हुने पेट दुख्ने हुन सक्छन् तर यी लक्षणहरू औषधिको प्रयोग सँगसँगै हटेर बिस्तारै हटेर जान्छन् अब म के भन्न चाहन्छु भने उहाँले एक वर्षसम्म जुन अब नौ महिना भयो उहाँको खुट्टा दुखेको उहाँको भनाइअनुसार mm -hmm. त्यसो भएकोले उहाँलाई चाहिँ कस्तो प्रकारले दुखेको हो कसरी दुखेको हो एकचोटि सम्बन्धित विशेषज्ञ कहाँ जाँच गरायो भने धेरै राम्रो हुन्छ उहाँले अब साइकेटिस्टलाई चाहिँ सम्पर्क गरिराख्नु भएको छ उहाँले देखाइ राख्नु छ अनि एउटा म लास्टमा एउटा कुरा के गर्न चाहन्छु भने यो डिप्रेसनको औषधिहरू अलि लामो बढी लामो लाम समयसम्म खानुपर्ने हुनसक्छ त्यो भएकोले धेरै लामो समयसम्म खानु पर्यो भनेर आतिनु पर्दैन चार पाँच वर्ष पनि खानुपर्ने हुनसक्छ तर मान्छेको व्यक्तित्वअनुसार मान्छेअनुसार फरक पर्छ तर त्यो औषधिलाई बिस्तारै डक्टरले ट्यापरिङ गर्छ अथवा बिस्तारै हटाएर लान्छ त्यसमा चाहिँ आतिनुपर्ने केही पनि कुरा छैन हजुर भनेपछि सर अब सम्बन्धित चिकित्सकका गयो जानु पर्यो हाम्रो साथी होइन अनि यदि औषधि लिइराख्नुभएछ भने तर्सिनु भएन औषधिले पक्कै पनि केही समयपछि चाहिँ काम गर्छ सर सा। यहाँ चाहिँ हामीले डिप्रेसनको कुरा गरिराख्दा मैले देखेअनुसार मानिसहरू डिप्रेसन र सामान्य स्ट्रेसलाई एउटै हो कि भनेर झुकिएको पाइयो तपाईँ भनिदिनुहोस् न सामान्य स्ट्रेस र डिप्रेसनमा के फरक छ र स्ट्रेसले डिप्रेसन निम्त्याउने कतिको चान्सेस हुन्छ को स्ट्रेस र डिप्रेसनको सम्बन्ध नभएको होइन सम्बन्ध छ तर स्ट्रेसलाई नै डिप्रेसन भन्न मिल्दैन आजकल के छ भने मान्छेहरूको एक किसिमको फेसन जस्तै केही मानसिक समस्या भइहाल्यो भने पनि मलाई डिप्रेसन भयो जुनसुकै मानसिक समस्या भए पनि मलाई डिप्रेसन भयो भनेर भन्ने चलन चा चाहिँ भएको चा। छ अब, अब स्ट्रेसको कुरा बुझौँ स्ट्रेस भनेको चिज हाम्रो जिन्दगीमा चाहिने चिज हो स्ट्रेसमा पनि दुई प्रकारको हुन्छ डिस्ट्रेस र युस्ट्रेस युस्ट्रेस भनेको <laughs> हाम्रो हाम्रो चाहिँ जीवनमा चाहिने चीज हो किनभने हामीलाई चाहिँ केही पनि काम गर्नलाई स्ट्रेस नभइकन हामी मिहिनेत गर्दैनौँ हामी स्ट्रेसबाट नै हामी अलिकति मोटिभेसन अथवा हामी चाहिँ उत्प्रेरित हुन्छौँ त्यो चाहिँ यु स्ट्रेस हो डिस्ट्रेस भन्दाखेरि त्यो स्ट्रेसले गर्दाखेरि हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा हानि गर्छ अब यु स्ट्रेस हामीलाई चाहिन्छ अब डिप्रेसनको सम्बन्धमा कुरा गर्नुहुन्छ भने लामो समयसम्म स्ट्रेस लिने भयो भने आफूले चाहिँ त्यसलाई चाहिँ स्ट्रेसलाई चाहिँ हामी चाहिँ दुईवटा भन्छौँ पोजिटिभ र नेगेटिभ कोपिङ मेकानिजम अब कसैले चाहिँ कुनै समस्या पऱ्यो भने पोजिटिभ कोकिङ कोपिङ ने मेकानिजम युज गर्छ जस्तै उसले चाहिँ आफ्नो कुरा मनको कुराहरू सबैलाई भन्ने आफ्नो मनको भावनाहरू पोख्ने आफ्नो मिल्ने साथी या कसैसँग पोख्ने गर्छन् अब कसैले चाहिँ एकदमै दुखी मानेर एकै ठाउँमा बस्ने एकदम उदास हुने चाहिँ गर्छन् त्यसो हुँदाखेरि नेगेटिभ कोपिङ मे चाहिँ उसले प्रयोग गर्यो भने गर गर उसलाई डिप्रेसन हुने चान्सेस हुन्छ डिप्रेसन चा। हुनलाई अलि लामो समयसम्म हुनु पर्यो डिप्रेसनको लक्षणहरू देखिनु पर्यो कमसेकम तिन हप्ता चार हप्ता नै डिप्रेसनको लक्षण भ देखिनु पर्यो त्यसपछि मात्र डिप्रेसन भन्न सकिन्छ तर सामान्य हाम्रो जीवनमा स्ट्रेस आउनु भनेको सामान्य हो स्ट्रेस नै डिप्रेसन भन्न चाहिँ मिल्दैन यो डिप्रेसनका लक्षण चाहिँ के के होला डिप्रेसनको लक्षण भन्दाखेरि हामीले साधारण रूपमा बुझ्नु पर्दाखेरि एउटा के छ भने जुन चिजबाट हामीलाई मनोरञ्जन हुन्छ रमाइलो हुन्छ जस्तै सिनेमा हेर्नु साथीहरूसँग गफ गर्नुमा रमाइलो हुन्छ हामीलाई त्यसमा चाहिँ नरमाइलो हुनु एउटा भयो अर्को के छ भने कुनै काम गर्न जागर नचल्नु एकदम अल्छिला जस्तो हुनु कमजोर भए जस्तो जुन शरीर कमजोर भए जस्तो हुनु पनि लक्षण हो अनि खान चाहिँ को रुचि कम हुनु हाम्रो यो शरीरको वजन कम हुनु अनि चाहिँ सेक्समा इन्ट्रेस्ट कम भएर जानु आत्मविश्वास चाहिँ कम भएर जानु अनि जुन आफू आफूलाई चाहिँ दोषी थान्नु जुन आफूले नगरेको चिजमा पनि दोषी थान्नु अनि अर्को कुरो हाम्रो यो जुन किसिमको कन्सन्ट्रेसन किताब पढ्दा या केही गर्दाखेरि जुन किसिमको हामीले ध्यान मग्न हुन्छौँ त्यो ध्यान चाहिँ नलाग्नु अनि अर्को हामी के भन्छौँ साइको मोटर एगिटेसन अरू अथवा हामी हाम्रो विचार र हाम्रो हाम्रो चाहिँ बिहेभियरका या व्यवहार चाहिँमा अलि बिस्तारै अलि स्लोनेस आउनु अथवा चाहिँ एजिटेसन भन्दाखेरि एकदमै चाहिँ बढी चित्रराट हुनु अथवा व्यवहारमा पनि त्यस्तै देखिनु यी हुन्ट्रेस र डिप्रेसन चाहिँ एउटै हो भनेर बुझ्नु भएन स्ट्रेस र साधारण पोजिटिभको कोपिङ मेकानिजम प्रयोग गरेर त्यसलाई स्ट्रेसलाई अहिले हामीसँग एकजना अर्को साथीको मनोजिज्ञासा आएको छ जुन यस प्रकारको छ मलाई आत्तिनी समस्या छ म मासमा भिडभाडमा छिट्टै आत्तिन्छु सम्हाल्न खोजे पनि म आत्तिएको देखिन्छु म टिचर हुँ र कहिलेकाहीँ विद्यार्थीहरूलाई पढाउने क्रममा पनि आत्तिएको भनेर चिन्ता लाग्छ मेरो साथीले सिकाए अनुसार मासमा जाँदा लामो लामो सास फेर्नी एक्सर्साइज नै गर्छु तर पनि कामै लाग्दैन मैले के गरौँ के यो मानसिक समस्या हो यो आत्तिने बानी कम गर्न म के गरौँ साथीको जिज्ञासा सुन्दा साथीलाई सोसल एङ्जाइटी हो कि जस्तो लाग्यो मलाई त यहाँ के भन्नुहुन्छ साथीको मनोजिज्ञासालाई कसरी सम्बोधन गर्न चाहनुहुन्छ अब मलाई सोध्नुहुन्छ भने यो चाहिँ सोसल एङ्जाइटी पनि भन्न मिल्छ तर म चाहिँ मैले चाहिँ भन्नुपर्दाखेरि के भन्छु भने यो पहिला हामीले चाहिँ के हो फोबिया भन्ने बुझ्नुपर्ने हुन्छ फोबिया भनेको के हो त एक किसिमको डर हो डर त अब सबैमा पनि हुन्छ तर डरभन्दा पनि डर चाहिँ अत्याधिक दर तर जुन चिजमा चाहिँ डराउनु नपर्ने हो त्यति डराउनु नपर्ने हो त्यसमा चाहिँ अत्याधिक डर आज जुन चिज रियल थ्रेट होइन तर चाहिँ त्यसको चाहिँ फेयरफुलनेस बढी हुन्छ त्यो चाहिँ फोबिया हुने भयो विभिन्न किसिमको फोबिया छन् यहाँ गाइनोफोबिया स्वास्नी मान्छेसँग डर लाग्ने सिनोफोबिया कुकुरसँग डाउने भयो हाइड्रोफोबिया पानीसँग डराउने भयो अब यहाँको प्रश्नको कुरा गर्दाखेरि मलाई जहाँसम्म लाग्छ जस्तो नयाँ ठाउँमा जाँदाखेरि या कुनै खतरा हुन्छ कि भन्ने जुन किसिमको आशङ्का हाम्रो पहिलेदेखिको जुन आ, सोच भयो पहिले जुन जीवनयापन हुँदाखेरि हाम्रो परापूर्वकालदेखि जीवनयापन या, गर्दाखेरि जुन किसिमको सोच हो यो हाम्रो चाहिँ बायोलोजिकल प्रिपेयरनेस एगोडाफोबियाको रूपमा पनि आएको छ यो हुँदा यो एगोडाफोबिया हुँदाखेरि मान्छे चाहिँ नयाँ ठाउँमा डराउने नयाँ ठाउँमा जान नखोज्ने पनि हुनसक्छ अघि यहाँले भन्नुभयो कृपाजीले भन्नुभयो जस्तै जस्तो सोसियल फोबिया सोसियल फोबिया, फोबिया हुँदाखेरि भिडभाडमा जान नरुचाउने भिडभाडबाट बस्ने केही बोल्नु पऱ्यो भने पनि डर लाग्ने त्यो हुनसक्छ अब यी कुराहरू चाहिँ हाम्रो जिन्दगीमा हामीले चाहिँ यी कुराहरू विभिन्न रूपमा विभिन्न समयमा हामी चाहिँ त्यसलाई चाहिँ फेस गरि नै रहेका हुन्छौँ अब त्यसको लागि के छ भने त्यसको लागि अब एक किसिमको मनोवैज्ञानिकहरूले चाहिँ साइकोथेरापीहरू चाहिँ आविष्कार गर्नुभएछ अब जस्तो अब डरको लागि जस्तै भनौँ कि डिसेन्सिटाइजेसन अथवा एक्सपोजर अथवा फ्लोडिङ जस्तो साइकोथेरापी प्रयोग गर्छन् अब यो डिसेन्सिलाइजेसन भन्दाखेरि तपाईँको चिन्तालाई चाहिँ सुरक्षित वातावरणमा तपाईँको चिन्ता चाहिँ लाई चाहिँ तपाईँसँग ससात्कार गराउनु हो तपाईँसँग त्यो चिज चाहिँ तपाईँलाई तपाईँको जुन किसिमको चिन्ता छ त्यसलाई एक्सपोज गर्ने तर सुरक्षित वातावरण र आरामदायी वातावरणमा त्यो भएपछि के हुन्छ तपाईँको पुरानो जुन किसिमको पुरानो चाहिँ तपाईँमा जुन सम्झना मेमोरी हुन्छ जसले गर्दाखेरि तपाईँलाई चाहिँ दुःख पुग्या हुन्छ या हानि पुग्या हुन्छ त्यही कुरा चाहिँ तपाईँलाई सुरक्षित रूपमा तपाईँको अगाडि साझात्कार गराइदियो भने अगाडि राख्दियो एक्सपोज गरिदियो भने तपाईँको त्यो मेमोरी पनि बस्छ त्यो मेमोरी बसेपछि तपाईँ त्यो चिजबाट डराउने चाहिँ कम भएर जान्छ अनि अर्को कुरो के छ भने साइकाटिस्टहरूले यसमा चाहिँ औषधिहरू पनि दिने गरेको छ त्यो औषधीले चाहिँ के गर्छ भने त्यो औषधीले हाम्रो न्युरोट्रान्समिटर नोरे पाइन फरिन भन्ने हुन्छ त्यसलाई चाहिँ चाहिँ ब्लक गरिदिने त्यसको रिसेप्टरलाई ब्लक गरिदिने हुन्छ त्यो भएकोले एन्जाइटी कम हुन्छ अनि यसमा एउटा लास्ट कुरा के थप्छ भने एन्जाइटी भनेको पनि हाम्रो एउटा न्युरोट्रान्समिटर अथवा कुनै एक किसिमले साधारण भाषाबाट हेर्दाखेरि हाम्रो दिमागको केमिकल भनौँ त्यसको नै गाभा भन्ने दिमागको केमिकलबाट चाहिँ सेक्रेसन बन्द भएपछि हुन्छ त्यो गाभा भनेको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 आज हामी तपाईको मनोजिज्ञासा लिइरहेका छौ तपाईँको मनोजिज्ञासा सम्बोधन गर्न हामीसँग साइकोलोजिकल काउन्सिलर सोहन प्रधान हुनुहुन्छ उहाँ लामो समयदेखि मनो परामर्श गर्दै हुनुहुन्छ र हाल अमृता फाउ नामक मनोपरामर्श केन्द्र अर्थात साइकोलोजिकल रिहाबिलिटेशन सेन्टरमा सिनियर काउन्सिलरको रूपमा पनि काम गरिराख्नु भएको छ उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू जिज्ञासा लिएर फेरि आउने उज्यालो उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम सुनि सुनिरहनु भएको छ उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकारीमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिराख्नु भएको छ आजको कार्यक्रममा तपाईँले पठाउनु भएको जिज्ञासा समेटिरहेका छौ र हामीसँग विज्ञको रूपमा आज लामो समयदेखि मेन्टल हेल्थ र साइकोलोजीमा काम गरिराख्नुभएका काउन्सिलर सोहन प्रधान हुनुहुन्छ तपाईँलाई मनोजिज्ञासा तपाई लामो समयदेखि मानसिक स्वास्थ्य र मनोविज्ञानमा काम गरिराख्नु भएको छ नेपालको सन्दर्भमा कुरा गर्ने हो भने कस्ता कस्ता मानसिक समस्याहरू बढ़ी देखिएको पाइयो अब मेरो पर्सनल एक्सपिरियन्सबाट चाहिँ गर्दाखेरि यो मानसिक रोग यहाँ नेपालमा चाहिँ भन्दाखेरि सबै किसिमको मानसिक रोग देखिएको अब त्यसमध्ये पनि सबै प्रकारको मानसिक रोग मध्येमा पनि प्रमुख मानसिक रोग हामीले देखेको चाहिँ मानसिक रोगमा सबभन्दा पहिला त जेनलाइज एन्जाइटी डिसअर्डर नै हो त्यसपछि डिप्रेसन हो त्यसपछि आएर चाहिँ बाइपोलर एफेक्टिभ डिसअर्डर भन्दाखेरि यो चाहिँ यो बाइपोलर भने जस्तै दुई प्रकारको हुन्छ कुनै बेला यो म्यानिक एपिसोडमा जान्छ कुनै बेला यो डिप्रेसिभ एपिसोडमा जान्छ त्यसैले यो यो पनि देखिया छ अनि सिजोफेनिया देखिया छ अल्कोहोल र सब्सटेन्सेबिस भन्दाखेरि लागु पदार्थको दुर्वेश देखिएको छ जस्तै अर्को चाहिँ डेभलपमेन्टल डिसअर्डर जस्तै अटिजम भयो मेन्टल डिटार्डेसनहरू पनि देखिएछ त्यसपछि अर्को चाहिँ लास्टमा भन्नुपर्दाखेरि न्युरो डिजेनेरेटिभ डिसअर्डर न्युरो डिजेनेरेटिभ डिसअर्डर भन्दाखेरि जस्तो उमेरले हुने डिमेन्सिया डिलिरियम एल्जेमियर जस्ता रोगहरू पनि देखिएछ चा। त्यसमा चाहिँ के छ भने प्रमुख रूपमा अब यो हाम्रो समाजमा अहिले प्रमुख रूपमा देखिएको चाहिँ एन्जाइटी जनरलाइज एन्जाइटी डिसर्डर र डिप्रेसन नै हुन् सर अब भने हामीसँग अर्को प्रश्न आएको छ जुन यस प्रकार रहेको छ म ट्राय टेन नाम गरेको औषधि खान्छु औषधी मैले दुई हजार उनापचास सालदेखि खाँदैछु बेलुका सुत्नु अगाडि एकचक्की खान्छु खाएन भने मलाई निन्द्रै पर्दैन अब भनिदिनुहोस् कि मैले जिन्दगीभर औषधि खाइरहनु पर्ने हो तियो चाने तियो चाने तियो चाने शागी शागी आ, यो प्रश्नलाई चाहिँ कसरी सम्बोधन गर्न चाहनुहुन्छ तपाईँले जुन औषधीको नाम दिनुभयो त्यो चाहिँ ट्रिसाइकलिक एन्टिडिप्रेसेन्ट हो यो औषधी तपाईँलाई तपाईँलाई साइकाटिस्टले नै दिनुभएको होला अब यसमा तपाईँको जिसिङ जिज्ञासा के छ भने म चाहिँ मैले जिन्दगीभर नै खानुपर्ने हो कि भन्ने चाहिँ जिज्ञासा राख्नु भएको छ त्यसको विषयमा के भन्न चाहन्छु भने लामो समयसम्म औषधी खाइराख्नुपर्ने भन्ने कुरामा चाहिँ म के भन्छु भने कुनै कुनै औषधी चाहिँ कसै कसैले जिन्दगीभर खानुपर्ने पनि हुन्छ त्यो चाहिँ म के हिसाबले भन्छु भने कसैलाई डायबिटिज या सुगरको रोग लाग्यो भने उसले मेन्टेनेन्समा बस्नलाई उसले जिन्दगीभर रोग यो चाहिँ डायबिटिज या एन्टिबायोटिक औषधिहरू खानुपर्ने हुन्छ यो चाहिँ शारीरिक रोग भयो मानसिक रोगमा पनि कसै कसैमा सबैमा त होइन कसै कसैमा चाहिँ अलि लामो समयसम्म औषधि खानुपर्ने हुन्छ अझ कसैमा चाहिँ जिन्दगीभर खानुपर्ने पनि हुन्छ अब जुन किसिमको तपाईँले औषधि खाइराख्नु भएको छ त्यो औषधी तिसौँ वर्षसम्म खाएको र उसको चाहिँ मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यमा केही पनि फरक नपर्ने एकदम स्वस्थ भएर आफ्नो दैनिक कार्यकलाप र जीवनयापन गरिरहेको देखेको छु अर्को कुरो म के भन्न चाहन्छु भने मलाई विश्वास छ तपाईँले यो साइकेट्रिस्टको सल्लाहअनुसारै यो औषधी लिइराख्नुभयो होला त्यसको लागि अब एउटा के हुन्छ भने केही धेरै अब केही समयपछि डक्टरले त्यो औषधी बिस्तारै कम गरेर लाने हुन्छ ट्यापरिङ हुने सिस्टम हुन्छ त्यो ट्यापरिङको सिस्टमअनुसार त्यो बिस्तार बिस्तारै कम गरेर साइकयाट्रिस्टले लानुहुन्छ अर्को कुरो हामीले विचार गर्नुपर्ने अर्को कुरो के छ भने कसै कसैलाई चाहिँ अगी भने जस्तै जिन्दगीभर खानुपर्ने पनि हुन्छ त्यसैले केही पनि बिगार्दैन मैले आफ्नै अनुभवमा पनि मैले यस्ता बिरामीहरू देखाएको छु तिसौँ वर्ष चालिसौँ वर्ष पनि खाने बिरामीहरू देखेको छु हजुर भनेपछि यदि चिकित्सकले नै उहाँलाई खान भन्नुहुन्छ भने चा चाहिँ उहाँले निरन्तर गर्नु पर्यो निरन्तरता चाहिँ दिनु पर्यो औषधिमा हजुर आजको लागि हामी अन्तिम मनोजिज्ञासा लिन गइरहेका छौँ जसलाई एकजना आमाले आफ्नो छोरीको बारेमा पठाउनु भएको छ मेरो छोरी सोह्रकी लागि धेरै नै रिसाउँछ पहिला यति धेरै छिनछिनमा रिसाउँथिन उसको साथीहरूसँग हुँदा खुसी हुन्छ उसको आफ्नै बाबुसँग पनि राम्ररी बोल्छे तर मसँग भने झर्किन्छ सानो सानो कुरोमा पनि ऊ हाम्रो एक्लै छोरी हो के उसको रिस उसको उमेरले गर्दा हो कि मेरो अर्को प्रश्न मेरी छोरीको रिस्क कम गर्न मैले के गर्नुपर्छ अथवा उसलाई के गराउनु पर्छ यहाँ बुझ्दा आमासँग मात्र रिसाइरहेको हो कि जस्तो लाग्यो यो जिज्ञासा कसरी सम्बोधन गर्न चाहनुहुन्छ यसमा के भन्न सकिन्छ भने यो तपाईँको छोरीमा तपाईँको छोरीमा कुनै किसिमको मानसिक समस्या भन्दाखेरि पनि आपसी सम्बन्धको कुरा चाहिँमा बढी जोड दिन चाहन्छु म यहाँ किनभने उहाँमा कुनै किसिमको समस्या परेको मानसिक समस्या भएको भए सबैसँग रिसाउने या सबैसँग चाहिँ उसको व्यवहारमा परिवर्तन हुने हुनु पर तर चाहिँ उहाँमा त्यस्तो छैन बुवासँग या बाहिरको मान्छेहरूसँग चाहिँ उहाँको व्यवहार राम्रो छ अर्को कुरा के छ भने हुन त मानसिक रोगीहरूले आफ्नो नजिकको या आफ्नो नजिकको आमा बाउ भयो लोग्ने स्वास्नी भयो नजिकको मान्छेलाई नै बढी सताउँछ तर उहाँमा चाहिँ त्यस्तो किसिमको लक्षण मैले मेरो मैले देखिनँ किनभने उहाँ तपाईँप्रति मात्रै उहाँ वा, उहाँमा चाहिँ रिस देखियो त्यो भएकोले अब यो चाहिँ यसै पनि भ यस यसै भन्न सकिँदैन यहाँहरूको सम्बन्ध के छ उहाँ अब एकचोटि सँगै बसेर छोरीलाई छोरीसँग चाहिँ एकचोटि सँगै बसेर सल्लाह गर्नु पर्यो छोरीलाई केही चित्त नबुझ्याएको कि या यहाँबाट केही गल्ती भएको छ कि या केही चिजबाट चाहिँ उहाँको मन दुख्या कि आपसी चाहिँ सल्लाहद्वारा समाधान हुन्छ जस्तो मलाई लाग्छ यसमा चाहिँ अर्को कुरा तपाईँले एज अनुसार चाहिँ कम हुँदै जान्छ भन्न पनि भन्नुभएको छ त्यसमा पनि त्यो पनि हुनसक्छ एज अनुसार कम हुन पनि सक्छ तर अब यो चाहिँ रिलेशनशिप रिलेसनसिपकै कुरा आयो हजुरहरू दुईजनाको सम्बन्धमा उहाँहरू आफै घर सल्लाह गरेर समाधान तर्फ लाग्नु पर्यो र भएन भने चाहिँ काउन्सिलर अथवा सेक्रेटरीको जानु पर्यो होइन हजुर धन्यवाद सर अब हामी कार्यक्रमको अन्तिममा छौ आज जति पनि जिज्ञासा लिन पाएनौ अर्को महिना पक्कै पनि लिनेछौ साथी हामीलाई धेरै मनोजिज्ञासा आएको हो र महिनाको अन्तिम शनिवार मात्रै पूरै जिज्ञासा प्रस्तुत गर्न असमर्थ भएका कारणले अब आउने महिनादेखि हामी महिनाको दुई पटक हामी विज्ञसँग कुरा गर्नेछौ कुनै पनि जिज्ञासा छन् भने हामीलाई पठाउन चाहिँ नबिर्सिनुहोला है अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा छौँ र हामी आशा राख्छौँ हाम्रो साइक विज्ञान टिपले तपाईँलाई पक्कै पनि मदद गर्छ आजको टिप भने हाम्रो अतिथि सोहन प्रधानले दिनुहुन्छ उहाँबाट साइक विज्ञान टिप सुना म केही टिप अनिन्द्रामाथि दिन चाहन्छु पहिला निन्द्राको कुरा गरौं निन्द्रा भनेको उमेर अनुसार चाहिँ चाहिने कुरो हो सानो बच्चाहरूमा धेरै निन्द्रा चाहिन्छ त्यसै गरी सोह्र घन्टा जति अब सानो बच्चामा चाहियो भने जवान तथा वयस्क मान्छेहरूलाई आठ घन्टा निद्राले पुग्छ त्योभन्दा पनि अलि एजेड भयो भने छ घन्टा अथवा चार घन्टासम्म पनि मान्छेलाई निद्रा पर्याप्त हुन्छ त्यही अनुसार हामीले हामीलाई निन्द्रा नलाएको कुरा चाहिँ त्यही त्यही अनुसार हामीले चाहिँ सोच्नुपर्ने हुन्छ अब निन्द्रा नलाग्ने धेरै कारण पनि हुनसक्छ त्यो निन्द्रा लागेन भने हामी दुई चार कुरा साधारण कुराहरू हामी चाहिँ गर्न सक्छौँ जस्तै यो चाहिँ निन्द्रा नलाग्नु भनेको एउटा एक किसिमलाई आफूले मनमा के राख्नुपर्छ भने एउटा साधारण मात्र साधारण किसिमको समस्या मात्र हो यो चाहिँ निन्द्रा नलाग्नु यो समस्याको समाधान हुन्छ हुनासा फेरि नर्मल्ली अथवा चाहिँ स्वाभाविक रूपमै तपाईँ सुत्नुहुन्छ त्यो कुरा चाहिँ मनमा राख्नु पऱ्यो अब एउटा कुरा के छ भने तपाईँले रेगुलर स्लीप रुटिन अथवा सुत्ने टाइम सुत्ने तालिका चाहिँ मिलाउनु पर्यो अनि तपाईँ चाहिँ आफ्नो चाहिँ ओछ्यानमा जाँदाखेरि फिक्स एउटै टाइममा चाहिँ जानुभयो भने धेरै राम्रो हुन्छ अनि एउटा कुरा अर्को कुरा के छ भने तपाईँ ठिक त्यही टाइममा उठ्नुभयो भने उठ्ने चाहिँ बानी गर्ने कोसिस गर्नुपऱ्यो सकिए सकिनुहुन्न भने तपाईँले अलार्म अलार्मको चाहिँ सहयोग लिन सक्नुहुन्छ त्यसपछि सुत्नलाई कहिले पनि तपाईँ मदिराको सेवन नगर्नुहोस् अनि सुत्नलाई कहिले पनि डक्टरको सल्लाह बगेर अथवा चाहिँ डक्टरको साइकेट्रिस्टको सल्लाह बिना केही पनि औषधिहरू नलिनुहोला अनि सुत्नभन्दा अगाडि धुम्रपान पनि नगर्नुहोला धुम्रपान गरेपछि जुन किसिमको खोकी कसै आउनसक्छ कसै कसैलाई त्यसले पनि निद्रामा बाधा चाहिँ पुर्याउँछ निद्रा पर्नुभन्दा अगाडि अथवा चाहिँ बेडमा जानुभन्दा अगाडि आफू आफ्नो चाहिँ ब्ल्यादर अथवा चाहिँ आफ्नो चाहिँ पिसाब फेर्ने या आफ्नो नित्य कर्म जस्तै पिस पिसाब केही लागेको छ भने त्यो चाहिँ त्यसलाई चाहिँ पुरा गर्नुहोला त्यो दिसा पिसाब गरेर नै बस्नुहोला अनि निन्द्रा लाग्नुभन्दा पहिला अथवा चाहिँ हाम्रो यो साँझतिर साँझ परे पछि चिया र कफी चाहिँ नलिनुहोला त्यसको त्यसमा चाहिँ त्यो त्यसमा चाहिँ स्ट्रिम लाइन्ट तत्त्वहरू हुन्छ त्यसले गर्दाखेरि निद्रा लाग्न लग लाग्न चाहिँ गाह्रो पर्न सक्छ तपाईँलाई निद्राई लाग्दैन भने रिल्याक्सेसन एक्सर्साइजहरू गर्नुहोला त्यसपछि मेडिटेसनले पनि सुत्न अगाडि चाहिँ एकदमै तपाईँलाई मद्दत गर्न सक्छ अनि अर्को कुरो के छ भने एक्सर्साइज त गर्नुपर्छ तर साँझतिर चाहिँ एक्सर्साइज नगर्नुहोला दिनको समयमा मात्रै एक्सर्साइज गर्नुहोला एकदम चाहिँ कडा खालको एक्सर्साइज तपाईँले चाहिँ साँझ गर्नुहोला त्यसले पनि निन्द्रामा चाहिँ बाधा पुर्याउँछ अनि दिउँसो सुत्ने बानी छ भने दिउँसो सुत्ने बानी पनि हटाउने कोसिस गर्नुहोला अनि निन्द्रा लागेन भने मलाई चाहिँ निन्द्रा लागेन भन्ने चाहिँ चिन्ता चाहिँ नगर्नुहोला यसले जति तपाईँ चिन्ता गर्नुहुन्छ उहाँलाई निद्रा नलाग्ने भनेर चाहिँ बेडमा बसेर अथवा आफ्नो सानमा बसेर चिन्ता गर्नुहुन्छ त्यति तपाईँलाई निद्रा लाग्ने छैन अनि अर्को कुरा आफ्नो कोठालाई चाहिँ निन्द्रा मैत्री अथवा चाहिँ स्पि स्लिपिङ इन्भाइरोमेन्ट निन्द्रा मैत्री बनाउनु होला जस्तो कि कोठालाई अलि अँध्यारो गर्ने तपाईँको रुचिअनुसार छ्याल ढोका खोल्ने या बन्द गर्ने तपाईँको रुचिअनुसार गर्ने अनि स्वरहरू कतैबाट आउँछ भने त्यो स्वरहरूलाई बन्द गर्ने अनि लास्टमा म एउटा एउटा अर्को कुरा के भन्न चाहन्छु भने तपाईँलाई केही गरी निन्द्राई लाग्ने लागेन भने तपाईँ ओछानमै सुतेर सुतेर नबस्नुहोला तपाईँले चाहिँ कुनै अब किताब पढ्ने धन्यवाद सरलाई साइकी विज्ञान टिपको लागि आजको निन्द्रा कसरी मिठो र राम्रो बनाउने साइकी विज्ञान टिपले तपाईँलाई पक्कै पनि मद्दत गर्छ भन्ने आशा राख्दछु सर आजको हाम्रो कार्यक्रममा आएर यति धेरै मनोजिज्ञासाको सम्बोधन गर्नुभयो र हामीलाई सुनिरहनु भएको साथीलाई साइक विज्ञान टिप पनि दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद आफ्नो साथी हामी कार्यक्रमको अन्तिममा आएका छौं हरेक साता तपाईँ हामीलाई उज्यालो राइन्टी नेटवर्कमा सुन्न सक्नुहुनेछ बेलुकी सब पाँचदेखि बजे बजेसम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौ हामी सँगै होला। तपाईँ हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर भन्न पनि सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईको मनमा उत्पन्न समस्या र जिज्ञासा कुनै बेला पनि टिपाउन सक्नुहुन्छ अबदेखि हामी महिनाको दुई पटक हामी यसैगरी एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौ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 हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा मा, मा, मा फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद हाम्रो अतिथि सोहन प्रधानको अमूल्य समय र विचारको लागि विशेष धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई धन्यवाद अर्को शनिवार मनो जिज्ञासा र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने आजलाई म कृपा र साथी सुजन श्रेष्ठ आजको कार्यक्रमबाट विदा लिन्छौ नमस्कार Thank you.